चार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई शून्यलाई सुनकोमालाको सुन नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले युग पाठकले लेख्नु भएको उपन्यास उर्गेनको घोडा सुनाइरहेका छौं उर्गेनको घोडा माओवादी जनयुद्धलाई आधार बनाएर लेखिएका अत्यन्तै सीमित कृतिहरू मध्येको एक हो यो उपन्यासले छापामार मेहन्दो मेहेन्दोको कथा लाल पाइलु नामक पत्रिकामा छापिएको छ उपन्यासको प्रस्तुति शैली कस्तो छ भने मेहेन्दोको उक्त प्रसंग फरक फरक पात्रहरुले पढिरहेका छन् आजको अङ्कमा हामी मेहेन्दो र विद्रोहको प्रेम प्रसंगले कसरी मूर्त रूप लियो भन्ने प्रसंग सुनाउनेछौ साई सेनाको लप्टेन धर्मवीर छेत्री जनसेनामा प्रवेश गरेपछि विद्रोहमा रूपान्तरित भएको यहाँलाई थाहा छँदैछ शून्यलाई सुनकोमालामा प्रस्तुत छ उपन्यास उर्गेनको घोडाको एघारौं अङ्क मेहेन्दो नदी किनारको ढुङ्गामा बसेकी छै नीलो पानी भगेको नदीको गहिराई जस्तै उसको हृदयमा उम्रेका भावहरूको गहिराई पनि अपरिमित छ पल्लवी लाज माने किनारको छिपछेपी पानीमा खुट्टा चोपलेर उभिएकी छे सुरुवाल घुँडासम्म सारिएको नाङ्गो खुट्टाले ऊ पानी खेलाइरहेकी छे छप्ल्याङ छप्ल्याङ गर्दै विद्रोह मेहेन्दोसँग बोल्ने शब्द नपाएर उसैको छेउको ढुङ्गोमा किङ कर्तव्य विमोड झैँ बसेको छ मनको हुठुटी थाम्न मसिना ढुङ्गा टिपेर निलो पानीको दहमा फ्याँक्दैछ पानीको सतहमा पटक पटक वृत्ताकार तरंग उठ्दै किनारतिर सर्दै बाटैमा बिलाउँदै गरिरहेका छन् म जाङ्गी क्या बोल्दै नबोलेर त कतिबेर बस्ने हो र पल्लवी फैलावटलाई ठाउँमा कुलो झे पानीको बहावले चिरेको छ बगरे बगर भएर सेतो घोडा तीव्र गतिमा दौडेर आइरहेको छ लगाम तानी रहेको उर्गेनको सेतो फेटासम्म बलुवाको भुमरी छोपेको छ अनि घोडा पानीमा दौडन थाल्छ छिपछिपी पानी को धार्टिटी मेहंदो हलुर टोटो ढिस्को उठे ढिस्कोट गोरेटो कि दूरी में चिटिक्का गांव छना को चहल पहल देख पल्लो ओ मुस्कराएर हाँसो टार्छे उसको पछिल्लोतिरपट्टि अग्लो पहराको ओसिलो र चिसो चेप छ त्यो चेप हुँदै नदीको मूल प्रवाह बगेको छ पहरो भयानक मुख भएको गुफा झैं फैलिएको देखिन्छ केही झ्याउ जातका वनस्पति उम्रेको भित्तोबाट ती चुहि नतर्कीले झै नचाउँदै भन्छे यति बेला उसका हातहरू फैलिएका छन् र ढाड थोरै अघिल्तिर निह्रिएको छ अब विद्रोहजीले प्रेमपत्र लेख्नु भएको थियो मेन्द्र दिदीले पढेकै हो उहाँले त देखि मौन प्रेम गर्नु भएको रे होइन त विद्रोहजी पल्लवीले विचयमा सही थापी उसले कुराकानी शुरू गरिदिएकी थिए एक किसिमले दुवैलाई ठीक पने लागेको छ तर कुराको गाठी सुरुमै फुकाउने स्थिति दुबैको छैन सङ्कचले दुवैलाई घाइते बनाइसकेको छ पल्लवीको कुराले विद्रोह निव्रिन्छ हो होइन भन्न नै सक्दैन अब मेरो विचारमा मेहेन्दु दिदी पनि कुनै न कुनै रूपमा तपाईँलाई प्रेम गर्नुहुन्छ के कसो मेन्दो दिदी हात र भाव भाव भाउसहित पल्लवी भन्छे दुबैलाई उसले फसाई फसाइसकेकी छे अरूको कुरा गर्न कति सजिलो पनि हुन्छ है निर्धक्क निष्प्रिय मानव सबै चिज सरल रेखामा चल्दछन् वक्र रेखाको कुनै अस्तित्व नै छैन थाहा छैन उसले स्थिति फोकाएकी छे या गाँठो छ दुवै निरुत्तर भएका छन् विद्रोह खोलाको निलो सतहमा ढुङ्गा मात्र फ्याँकिरहेको छैन अडिएर तरङ्गहरू फैलिएको हेर्दैछ मनको होडलो खप्ने उपाय पनि होला यता मेहेन्दु चुल्ठो अगाडि ल्याएर काखमा खेलाइरहेकी छे दुवै पल्लवीको खुलापन मन परेको वा नपरेको दोधारे चक्रहोहमा फसेका छन् मेहेन्दु पहिलो पटक विद्रोहको अनुहारमा हेर्छे ओन्छ किन नहुने यता विद्रोह हडबाउँदै भन्छ तर उसको आशय चाहिँ हुँदैन अहिले कुरा गरौँ न कुन कामको हतार छ र भने जस्तो देखिन्छ पनि मेन्दुका मङ्गोलियन आँखासँग मौन कुराकानीको अवसर भने उसले प्राप्त गरेको छु मेरो अघिल्लोतिर कुरा नगर्ने भने भइहाल्यो नि गइहाल्छु नि त म कबमा हड्डी बन्ने पालो हेर्छ उसको नखरापको गजबको देखिन्छ विद्रोहले पहिलो उसैलाई फकाउनु पर्ला जस्तो स्थिति बनेको छैन पल्ल पनि बस्नुहोस् न तपाईँ त बस्नै पर्यो नि उसले पल्लवीलाई फकाउने मेस्रोमा रुख केहीबेर बस्ने बन्दोबस्त गर्न खोज्दैछ मेहन्दो पनि उठेकी त कहाँ छ र चुल्ठो पछिल्तिर हुत्याएर बगरे बगर आँखा दौडाउन थालेकी छ तर बगर केहीबेरमै टुङ्गिन्छ अनि उसका आँखा यतै फर्कन बाध्य हुन्छन् औपचारिक भेट औपचारिक जस्तै हुन्छ उनीहरूको पहिलो औपचारिक भेट त्यस्तै भयो तर दुबैले नभन्दा नभन्दै पनि दुबैको अघोषित प्रेमिल एकता भने भइसकेको थियो पल्लवीले मात्र अनौपचारिक बनाएकी थिए माहौललाई तर त्यो औपचारिक भेटको एउटा खास विशेषता थियो त्यसपछि कल्पनाको अस्पष्ट छायाँले आकार ग्रहण गर्यो दिवा डुब्नको लागि एक आँखा प्रष्ट भए एउटा अनुहार प्रष्ट भयो अरुण को अन्हारा मयालू को अन्हार होने अनुहार प्रशस्त दबावसित हृदय में बास्यो अरू स्थितिहरू पनि क्रमशः आफै फक्रिँदै गए प्रेम फक्रन थाल्यो काँधमा बन्दुक बोकेर सँगै हिँडिरहँदा मेषमा सँगै थरकारी काट्दा प्रशिक्षणमा सँगै बस्दा खोला सँगसँगै था। उकालोमा हात समातेर उक्लदा रोहलकलमा सँगै उभिँदा अनेक अनेक प्रसङ्गमा उनीहरूको समागम बढ्दै गयो यस्तो हुनु स्वाभाविक पनि थियो किनभने स्थिति जब अनौपचारिक बन्थ्यो प्रेममय क्षण त्यही बेला उपलब्ध हुन्थ्यो जरले हेर्ने हदसम्म पुगेपछि मेहन्दु रिसाउँथे तर त्यो रिसाउनुमा रिसको क्लेस मात्र पनि हुँदो भन्ने विद्रोह जान्दथ्यो उसका कलकलाउँदा गालामा दुई चार चुम्बनका छापहरू परेका थिए प्रेमको परिभाषाभित्रकै कुरा त थियो यति त मेन्दो रिसाउँदा विद्रोह तातो सासले बोल्थ्यो के हुन्छ मान्छेले देखेर तिम्रो बाजे हुन्छ जनताले हामीलाई के ठान्छन् मेहन्दु अझ रिसाउँथे थी। ठिटा ठिट्टी गाजिएका रहेछन् भन्नुहुन्छ अरू के टान्छ धेरै छाडा नहो जनताको घर तेल चार्नु छ जनतालाई मूर्ख सम्झेर हुन्छ जो अलिक पर बसो मेन्दु प्याट ढाडमा हिर्काएर भन्थे अनि आफै अलिक परसर थिए ब्रिगेड मान्डरको हैसियतमा उसले अनुभव गर्ने कुरा अरू के हुन्थ्यो र उर्गेनको सेतो घोडाले चमत्कारिक छवि मार्फत हृदयभित्र रोमाञ्चको लहर दौडाइदिन्थ्यो त्यो चमत्कृतिले हरेक दिनको रूटिनलाई तीव्र बनाइदिन्थ्यो कमसेकम उसको अनुभूतिको संसारमा दैनिक रुटिन नै द्रुत हुन्थ्यो मानव ऊ त्यो वायुपङ्खी हिमाली घोडामा चढेर ब्रह्माण्डको सफरमा निस्केको हुन्थ्यो जिम्मेवारी बढेको थियो बैठक प्रशिक्षण तालिम योजना निर्माण सेवोटेज, इत्यादि अनेक कामको सिलसिला हुन्थ्यो भर्खरै गठन भएको पार्टीको रिङ कमान्ड अन्तर्गत रहेर संघर्ष स्मृति ब्रिगेडले काम सील का गर्नु थियो ब्रिगेड त ब्रिगेड तर नियमित सेनाको जस्तै एउटै ब्यारेकमा बस्ने सम्भावना हुँदैनथ्यो रिङ क्षेत्रभरि फैलिएका थिए विभिन्न टुकडी ब्रिगेड हेड क्वार्टरबाटै सेटेलाइट फोन मार्फत सबै टुकडीहरूसँग सम्पर्क गरिरहन्थी कमान्डर मेहन्दो भर्खरै रिङ कमान्ड समितिको बैठक सकियो रिङ क्षेत्र भनेर याम्बुको वरिपरि रिङ जस्तो भएर लगाएको भूगोललाई परिभाषित गरिएको थियो मेहन्दुको मनमा उहिले बनेको ताम्छलिङ आदिभूमिको नक्सा जस्तो थियो रिङ क्षेत्रको नक्सा उसले त्यो नक्सा साथै बोक्ने गरेकी थिए त्यो नक्सा फैलाएर जब ऊ घुत्लिन्थे तब उर्गेनको घोडा उडन जस्तो तीव्र बेगले उसको वरिपरि चक्कर काट्न थाल्थ्यो बेग यति द्रुत हुन्थ्यो कि उडन अनुभूति त हुन्थ्यो तर हावा जस्तै अदृश्य उसले कतै सुनेकी थिणनीतिक प्रत्याक्रमणको रणको अब लागिसकेको थियो अब प्रत्याक्रमण अर्थात् निर्णायक हमला अर्थात् याम्बुमाथिको चढाई बैठकले याम्बु हान्ने पार्टीको योजना अनुमोदन गर्यो मेन्दोलाई अद्भुत क्षण जस्तो महसुस भयो ताम्सलिङ आदिभूमिको कल्पना गरेको समय सम्झी त्यो कल्पनाको संसारमा नै पहिलोपटक उर्गिनको सेतो घोडाको अद्भुत दृश्य उसले देखेकी थिए उसको मनले भन्यो उर्गिन तिम्रो रगतबाट नयाँ टोटलाको रुख अब उम्र छ याम्बुमा ताम्सलिङमा अनि तरबार जस्तो लाम्चो लाम्चो सेता सेता फुल छन् यसरी उसले आफैले फुल्याएकी थिैलाई उत्प्रेरित गरेकी थिएन पुरानो सत्ताको मुटु उसको राजधानी त्यही घेर्नको लागि रिङ कमान अलग भूमिका रिङका अधिकांश जनता उत्पीडित छन् जन। विशेषतः पुरानो राज्यले असाध्यै हेला गरेको तामाङ जातिको उल्लेख जनसंख्या छ तामाङ जाति इतिहासदेखि नै दरबारसँग लडेर आएको जाति तामाङलाई शाह वंश र राणाले समेत विभिन्न नियम कानून बनाएर दबाउने र उसको इतिहास समाप्त पारिदिने षड्यन्त्र गर्दै आएको छ यस कारण राई चेपाङ मगर नेवार तथा दलित र महिलालाई समेत संगठित गर्दै अन्तिम जनविद्रोहको लागि तयार भन्नुपर्छ पुगेका छौँ मेहन्दोले बैठकमा भनेका कुरा सम्झे लडाईँ याम्बोमा केन्द्रित हुन लागेको थियो प्राग ऐतिहासिक उर्गेनको घोडा यो खबरले अत्यन्तै उत्तेजित भएको थियो मेहेन्दो सोथा आन्दोलित भएकी थिए अब चेतनको तहबाट अनुवंशको तहबाट अनि तामसलिङको नक्सा समेत धुकधुकी सहितको एउटा मुटु फिट गरेर निरन्तर धडकिरहेको थियो श्री गुमाएर सुदूर पुगेका मानव सभ्यताबाट कटेका सन्तान दर सन्तानको भिन्द्रालो उसको आँखै अघिल्तिर आउँथे र हजारौं सेता घोडाको फौज गडगडाउन थाल्थ्यो याम्बु कब्जा गर्ने कल्पना मात्रैले आङ सिरिङ्ग हुन्थ्यो रोङ रोङ पुलकित हुन्थ्यो र उसलाई मेसिनगन उचालेर भव्य महल चकनाचुर पारिदिने आवेगले पागल बनाउँथ्यो जब त्यो आवेगको आँधीबाट ऊ ब्युजिन्थे उसका अघिल्तिर रगते रगतको भेल बगेको हुन्थ्यो ऊ गौर गरेर हेर्थी भव्य महलहरूका गोलीले पोवाल परेका भित्ताहरूबाट रगतका धारा जरुवाझै पलाएको हुन्थ्यो हजारौँ गरीब गुरुवाको रगतको अविरल धारा छलछलाइरहेको हुन्थ्यो ब्रिगेड हेड क्वार्टर कार्यालय यति बेला सुनसान मेहेन्दो तामसलिंग उर्फ रिङ क्षेत्रको नक्सा टेबुलमा फैलाएर घोत्लेर बसेकी छ रातो चिन्न ठाउँ ठाउँमा देखिन्छ हरेक रातो टाटो भएको ठाउँमा ब्रिगेड अन्तर्गतका विभिन्न कम्पनी प्लाटुन इत्यादि काममा खटेका छन् यही बेला टेबुलको एउटा छेउमा राखिएको सेटेलाइट फोनमा घन्टी बाँच्छ उनी दाउ आँखाले घुरेर फोनलाई हेर्छे त्यसको एन्टेनालाई हेर्छे अनि स्विच थिचेर फोन कानमा टाँच्छे फोनले कुनै दुर्घटनाको खबर पनि ल्याएको हुन सक्थ्यो फोनको बानी नै मेन्दुक्र निष्पट अन्धकारलाई चिर्दै उज्यालोको एउटा पुञ्ज आइपुगे झै हृदय उज्यालियो मेन्दोको उसलाई खुसीले चिच्याउन मन लागेको थियो तर कति मन लागेका कुरा मनमनै थाम थुम गर्नुपर्ने हुन्छ ऊ झुरुक्क का उठी काठको कुर्सी का पल्टियो ऊ त्यसलाई वास्तै नगरी बाहिर निस्कि खासमा विद्रोहको आवाज नसुनेको धेरै भइसकेको थियो फेरि फोनका हरेक मान्छेको बोलीको बानकी पनि फरक आउँछ त्यसलाई चिन्न फोनमै एक पटक कुरा गरिसकेको हुनुपर्छ जे होस् उसले थाहा पाइसके फोनको अदृश्य फ्रिक्वेन्सीले उनीहरूको दूरी मेटाइदिएको छ सिग्नल भएकोले मेन्धो यहाँ नयाँ डिभिजन पनि बनाएको छ हेड क्वार्टरमा परेको छु रिङमा केन्द्रित भएको छ भनौ न पुरै डिभिजन धोयम्बु आक्रमणमा त सँगै भएला जस्तो छ भाइ गुरो छोड छोरी कस्तो छ भन न बरु तिमी सँगै छ त्यही मलीन का बादल दल जस्तो विद्रोह प्रश्न गर्छ मेहन्दु रुञ्चे मुस्कुराउँछ हेर्न आउन त लाडिएको बोली रुञ्चे कमजोर प्रकारको कमान्डर पनि नभएको सम्बन्धहरूको जालोमा फुल्ने मायाले भरिएको जसले युद्धहरूको भयानकताको अन्त्य गर्छ बिल्कुल नाजुक बनाइदिन्छ मनलाई र मान्छे हातबाट बन्दुक खसेको पनि पत्तै पाउँदैन विद्रोह परिस्थितिको छोटो गर्छ साथसाथै आफ्नो मेन्दोको मनमा संघर्षदायीको अनुहार उपस्थित हुन्छ ऊ टाउको झटकारेरन्किरहेछ यता दुध खेर गइरहेछ उता सपनामा छोरी रोएर बिउ पिर लाग्छ भने बेला बेला हो मन उसले रुनला रुनला ुला आँसुको बाँध फुटिको बाँधमा छेक्न पर्खाल अग्लो बनाउँदैछ उसको दाहिने हात सुस्तरी आफ्नै कपाल लुच्न व्यस्त छ यो लडाईँ मलाई युद्धले घेरा हालेर रा राजनीतिले जित्ने भनेर भनिरहेछ नेताहरू पनि अब कामै कामको बेला पऱ्यो छोरी भेट्ने कत्रो मन थियो है अब त के हो क्या अब सहिद भइहाल्यो भने माथिबाट हेरौँ न त भए सानी मेहन्तुलाई काखैमा का राखौँ न कुनैले यता मेन्दु पनि भक्खा नुन्थे उसले सुक्क सुख गरेको आवाज क्यार क्यार गरिरहेको फोनबाट पनि प्रश्न सुन्छ विद्रोह र पछताउँदै आँसु पुस्न थाल्छ फोन, थाल फोन एकछिन एकहरू क्यार क्यार गरिरहन्छ उनीहरू महन छन् दुबे आहत हृदयको भित्री तहमा हलचल पैदा भएको छ नरुनुपर्ने विषयमा रोइरहे जस्तो पनि लागिरहन्छ तर मानवीय स्वभाव हो जस्तो जस्तोसुकै स्थितिमा पनि रुहको खास अर्थ हुन्छ खास चरित्र हुन्छ अन्तमा क्यार क्यार गर्दै फोन काटिन्छ रुमालले नाक पुस्दै आमा कमाण्डरको कुनै कविता सुने झै कुनै भावुक गीत सुनेभासले उसलाई ग्रस्त पारेको छ उर्गेनको घोडा हिँडिआर हावा आन्दोलित हुँदा विश्वविजेता कमान्डर जस्तो हुने मेहन्दो काख कि छोरी काखमै नहुँदाको पीडामा छटपटिँदा भावुक आमा भएकी उसको छाती रहेको थियो छोरीको सम्झना बाढी जस्तो आयो र उसको सामुन्य छ मौनता नै चितकार जस्तो हुन थाल्यो कम्प्याक्ट शर्ट दुधले भिजेको रहेछ मानसिक दबावले दुधको बहाव झन बढाइदिएको थियो पल्लवी सुक्खा सुक्का गर्दै सुदूर पहाड़को तरेलीमा एकोहरी आफूलाई फकाउने उपक्रम स्वरूप मानिसको चहल पहल थिएन हेड क्वाटरमा कुनै तत्कालको काम परे थिएन र स्थिति पनि सामान्य थियो ऊ फटाफट हेड क्वाटर बसेको पुरानो घरभित्र गई बेहुसीले छोपेको थियो ढोकामा न्युरिन नपुगेकोले टाउको ठोकियो सुमसेमाउँदै ऊ कोठाभित्र पुगी कुनामा केही टपरीहरू छरिएका थिए उसले एउटा टपरी टिपेर ल्याई र फटाफट कम्ब्याक शर्ट खोली भरिएका पुष्ट स्तनलाई ध्यान अनि उसले टपरीमा टू का धारा था दूद का धारा निचोरिंजल उसका छचल हिक्का तलामा थी टपरी में टील टील दूध भरी छाती शांत भाई, भाई अब आमा मेहंदो शांत भाई अब हुन थे ब्रिगेड कमाडर मेहंदो भिजन जरूरी झिल्कोले क्षणभर रोकिएर फेरि भन्यो जनयुद्ध हो कि उसका कुरा सुनेर मेहन्दो अवाक भाइ उसँग न त जवाफ थियो न त झिल्कोलाई सम्झाउन सक्ने ताकत नै जे जे भइरहेका थिए त्यस्तो इतिहासमै कहिले भएको थिएन तर उथलपुथलका ज्वारभाटा कसैको नियन्त्रणमा थिएन एउटा निष्कर्षमा नपुगेसम्म त्यो ज्वारभाटा रोबोट झै कसैको हातको रिमोट कन्ट्रोलले नियन्त्रित गर्न सक्ने सम्भावना पनि थिएन यता पल्लवी खुट्टाले भुइँ कोतारेर मौन बसिरहे यद्यपि उसको मन भने मौन थिएन मनमा हाजिरी जवाफ चलिरहेको थिए हो झिल्को कुरा शत प्रतिशत गलत थिएन भन्ने उसलाई पनि लागिरहेको थिए हो यता झिल्को बोल्दै गयो मोर्जामा मर्नु छँदैछ दुर्घटना पनि उत्तिकै हुन्छन् कोही साथीहरू बम बनाउँदा पड्केर मर्या छन् कोही फेरि हिउँले पुर्याएर मरेका गाउँ घर सहर बजारमा अब त मृत्युको खबर भन्दा अरू केही पनि छैन मृत्युको खबर भने अब त एकदमै मरेको साथी नभन्नु शहादत भन्नु व्यक्तिगत स्वार्थको घेरा नागेर देश र जनताको निम्ति शहादत हुनु र तुच्छ स्वार्थको लागि मर्नु फरक कुरा हुन् मेहन्दोले विचयमा कुरा काटेऊ निकै औपचारिक भागी थिए उसलाई मृत्युको कुरा हलुका भाइ लागेको थियो यो चित्त बुझ्ने कुरा थिएन झिल्को जुन प्रसङ्गमा मृत्यु उत्सवको कुरा गर्दै थियो त्यो भने नाजाभाव पार्ने खालकै थियो झिल्को यति धेरै उत्तेजित र फुटेको सिसा झैं क्षेत्र विच्छेद हुनु स्वाभाविक पनि थियो यद्यपि उसको आक्रोशको अभिव्यक्ति केही हदसम्म बहकिएको थियो भण्डालाई त दुर्घटना भनिएको थियो तर दुर्घटना शब्दले त्यो घटनाको भयावह स्थितिलाई बयान गर्न सक्दैनथ्यो निर्दोष मंह अनाहकमें जान जान् स्वाभाविक तेन तेसमा जो जनता नामक पोखरी में मछाझाई खुले बस्न्ने हुयो जिस जनताको लड़ाई छेड़ी रह आत्मविश्वासा दिन्थ्यो देशेभरी डेलोसरी जो गांव में फैलिंग थी उसे विभत्स स्थिति को सृजना कसरी सक्यो झिल्को दन्दनी दनदनी दन्किरहेको थियो उसलाई त्यो दुर्घटना अस्वाभाविक ढंगले भयानक लागेको थियो क्षण पनि भयानक नै थियो उनीहरूको कार्यक्षेत्रभन्दा धेरै टाडा, एउटा खोलाको बगर त्यो घटनाको साक्षी थियो उसले रेडियोमा रिपोर्ट सुन्दासम्म आफूलाई सम्हालेको थियो तर जब धेरै दिनपछि भूमिगत बाटो हुँदै आइपुगेको पत्रिकामा छापिएको क्षरपष्ट लासहरूको फोटो देख्यो अनि उसले धैर्य गुमायो जीवन रू समित पार्टी को परिभाषा में भयानक त्रुटि फैला पारे झै मी संसार को छलट अकस्मत फुत्की झे महसूस करो तेपछ उसो अगिलतीर को संसारे कालो रंग पोत कैनस जो लग्न थालियो रगत का यत्र तत्र रगत को फूल भारत फूलि रगत को शीत भर टक्की झगत को पालुआ भारे झै रगत को धरहरा भर उत भाई जनता खचाखच चढेको बसलाई एम्बुसमा पार्नु कस्तो उद्योग लाग्दो कुरा कल्पना पनि गर्न सकिन्द कि हाम्रा साथीहरूले त्यस्तो गरे होला उसले पराजय र उदासीको कालो छायाँ मडारिरहेको अनुहार अझै बेकार्यो गर्नु त हाम्रै साथीहरूले गरेका हुन् पार्टीले जिम्मै लिइसक्यो आफ्नाहरूले गरेको अपराध लुकाउनु कायरता हो इतिहासको यो भयानक त्रासतिबाट हामी भाग्न कहाँ सक्छौँ हामीले पनि आफ्नो भागको जिम्मा लिनुपर्छ पल्लवीले दृढतापूर्वक निर्णय सुनाई तर बल्ल मल्लिन् बुझ्नुभयो झिलको लगभग चिच्यायो उसको चिच्याहटले नजिकैको नास्पतिको रुखमा बसेका चराहरू उडे, आरूका फुलहरू झरेर हाँगाबाट हमफाले, चिसो सिरेटो चल्दा चल्दै टक्क रोकियो मेहन्दो र पल्लवीले झस्केर झेलकोलाई हेरे उजरुक्क उठेर उनीहरूलाई नै घुरेर हेर्दै थियो उसका हातहरू काँप्दै थिए निधारमा पसिनाका मसिना थोपा र अनुहार आक्रोश तथा विरक्तिले उदासी मिम्मा लिन् मुसवको जिम्मा लिन सक्थिन म मा, मा भावुक मान्छे हुन क्रान्तिकारी भनेको घरमा खान लाउन थियो तर तर जीवनको उद्देश्य खाना लाउनमा सीमित राख्न सकेन मैले त्यसैले जीवनको उद्देश्य खोज्न पार्टीमा लागे अपराधीहरूलाई मारेर हेर्नुहोस् मलाई कहिले पछुता हो भएन तर तर यो त ओह विभत् उसले लगभग चिच्याएरे यति बोल्यो तर अकस्मत सुस्त भएको अन्तिम वाक्यको टुक्राहरूसँग रुन थाल्यो छातीभित्रको तातो बाफ आँसुका तातो ढिक्काहरू भने ऊ थचक्क बस्यो र केहीबेर घुँडामा मुन्टो लुकाएर रोइरह्यो मेहेन्दो र पल्लवी अभाग भइरहे मेहेन्दो उठेर उसको छेउमा गई आरूको बोटको ठिक मुन्तिर उसको कपाल सुनसुम्याई कपालमा अल्झेका आरूका गुलाबी फूलहरू भुइँमा खासे उसले टाउको उठाएन तर प्रेमिल अनुभूतिले उसलाई अझै बिहोल तुलियायो ऊ हिक्का हिक्का गर्दै रुन थाल्यो मर्न त जनताको भागमा सधैँ मर्ने लेखेको छ सामन्ती सत्ताको कानूनमै जनताको भागमा मृत्यु लेखिएको छ सिठामुल खान नपाएर मर्ने जीवनजलको थोपा नपाएर मर्ने भाँडीले बगाएर मर्ने औलो लागेर मर्ने भोकमारीले मार्ने बिरबाट गोल्टेर मर्ने चेपिएर मर्ने ट्रकले कुल्चिएर गोलीले साहुको ऋणमा डुबेर सहन नसकेर जनताको रगत चुसेर बाँच्नेहरू माहालमा बस्छन् जनता सधैँ मोखे मर्छन् यो, यो सत्ताको विरुद्धमा बन्दुक उठाउन जरुरी थियो तर फेरि बलिदान हुनु पनि जरुरी नै थियो फेरि पनि जनता मर्न तयार छन् भने आवाज में हृदय को कुना में दबे आत्मविश्वास झिल्कोले टाउको उठा थे हावा को हल्का झुक्का आरू का फूल मेहंदो का टाउको में पारे जनयुद्ध सुनामी जो सबै कुरा हाम्रै नियन्त्रणमा रहिरहन्छन् भन्ने पनि त छैन अनेक किसिमका मान्छे घुसेका छन् सही सेनाले पनि घुसपेट गराएको छ भन्ने सुनिन्छ यस्तो सुनामीका बेला नहुनुपर्ने भयो अब यति बेला त्यत्रा शहीदको बलिदानलाई चटक्कै भुलेर भाग्न त सकिन्न नै भाइ गलत भएको छ रोग पत्ता लगाउनु पर्छ हामीले जनतालाई नै टार्गेट गरेको त पक्कै होइन नत्र हजारौँ मान्छे भर्नु कुन ठुलो कुरो छ आरूका फूलहरू फेरि खसे एउटा फूल, फूल मेन्दुको नाकमा ठोकियो र बगेर त्यहाँसम्म आइपुगेको आँसुको थोपा टिपेर मोहिमा खस्यो झिल्कुका बिजेका परेला पनि लु उसले टाउको उठायो र घुँडामा अड्यायो पर क्षित पहाडमा ठोकिएको थियो उसले टाढा टाढा हेरिरह्यो तर बसेको ठाउँबाट घन्टौँ उठेन झिल्को पार्टी कमिटीबाट भर्खरै जनसेनामा आएको थियो पार्टी कार्यकर्तालाई सेनामा र सेनाका कार्यकर्तालाई पार्टीमा लैजाने निर्णयले उसलाई त्यहाँ ल्याइपुर्याएको थियो सेना र पार्टी कार्यकर्ताबीच मनोमालिनीले बढेको गन्ध पाएपछि दुवैतर्फका कार्यकर्तालाई घुलमेल गराउन यो तरिका अप्नाइएको थियो तर कवि हृदयको झिल्को जनसेनामा आएको केही समयमै आत्तिएको थियो उसलाई सेनामा बसिरहन मन थिएन तर देशैभरि चर्चाको विषय बनेको एम्बुस काण्डपछि उसलाई पार्टीमै बसिरहन पनि मन लागेन उसलाई सबै चीज चमेरा झैं उल्टो झुण्डिएको अनुभूति हुन थाल्यो जताततै रगतको वर्षा भइरहेजस्तो लाग्न थाल्यो उसित दुब्लो मान्छे अत्यासले झन दुब्लाउन थाल्यो छिट्टै ऊ हाडछाला मात्रै बाँकी भयो पार्टीले याम्बो आक्रमणका निम्ति विभिन्न तयारी गरिरहेको थियो तर ऊ यन्त्रमानव झैं हरेक चिज हेरिरहेको मात्र थियो उसले हरेक चिजको व्यवस्था गरेको विषयमा साथीहरूले गुनासो गर्न थालेका थिए मणिराएको सर्प जस्तो भएको थियो झिल्को ऊ रेडियोमा प्रशस्त कान थियो, भूमिगत रेडियो जनगणतन्त्र र अरू विभिन्न रेडियो सुन्थ्यो र थाहा पाउँथ्यो देशभर अनेक भिडन्त भइरहेका छन् ठुल्ठुला लडाईँ सहरहरू ध्वस्त भएको लासहरू यत्र तत्र छरिएको मान्छे बेपत्ता भएको बिहारेकहरूको छेउछाउमा सामूहिक हत्या गरिएको सुराकीको नाउँमा हत्या गरिएको इत्यादि इत्यादि हिंस्रक बनेका थिए रेडियोका फ्रिक्वेन्सीहरू पनि बिस्तारै बिस्तारै ऊ अलग हुँदै गयो खडेरी को बीच भोलीपल्टे अंटाटिक संसार को रचना करने अज्ञात शक्ति एक्लो प्राणी को रूप में काज में पठा दिन ऊ होम सिकनेस अरूको बुट मन्दिर कानामा खुट्टा झारेर तिनभर बसिरह्यो रूखको छाया सर्दै सर्दै गयो र हरायो पानी चराहरू गुणमा फर्किन थाले काई वस्तु चरणबाट फर्किए किसानहरू हाटहुट गर्दै कामबाट फर्किए मानौ क्रान्तिकारीहरूको अनेक गतिविधि र चहल पहलले उनीहरूलाई कुनै प्रभाव पारेको थिएन उसले सोच्यो ऊह संवेदनहीनताको कत्रो जोलुस् यो भयावह भा इतिहासको च्याप्टरबाट भाग जताततै मृत्यु छरिएको कथाको अध्यायबाटै गायब हुन्छु इन्डिया जान्छु अरब भाँसिन्छु मरूभूमिमा भेडा चढाउँदा चराउँदै घाँटीसम्म बालुवा भरिएर मर्ने त होला नि त्यहाँ पनि सस्तो मृत्यु खरै जान्छु सही सेनाले घरैबाट पक्रन् पनि त सक्छ फेरि कम्ब्याक्ट लगाइदिएर साथीहरूलाई पक्राउन लैजान्छ त्यो त अपराध हुन्छ म यो देशको इतिहासबाट मुक्त हुन सक्दिन कत्रो व्यवस्था उसको मुटु तीव्र गतिमा धड्किन थाल्यो मानसिक सन्तुलन गुम होला जस्तो भयो त्यस दिन ऊ मेषमा खाना खान पनि गएन एकपटक पल्लवी आएकी थिए बोलाउन तर उसले कुनै जवाब दिएन ऊ दिक्क भएर गई उसलाई लाग्थ्यो पल्लबी उसलाई माया गर्थे अरू साथीहरूको भन्दा फरक र विशेष माया पल्लवीलाई समेत लिएर भागौं कतै मायाको सुन्दर संसार स्थापना गरेर उसैको काखमा लुटपुटी रहे असामयिक मृत्युको गुन्जाइश नहुने दुनियाँमा छोराछोरी हुर्काएर बसू यस्तो तर्कना पनि उठ्यो तर पलभरमै पोखरीमा उठेको तरङ्ग जस्तो बढारिएर गयो विस्मय र थोरै चिन्ता मिसिएको आवाज उसले महसुस गर्यो खास प्रकारको बास्ना एउटा मायालु मान्छे उसको ठिक पछिल्लतिर उभिएकी छे पछिल्लतिरबाट घाम लागेको भए सुमधुर छायाले उसलाई अङ्गालु हाल्थ्यो त्यो पल्लवी थिए अझै यही छौ भनेको भए पनि त मायाको कस्तो चर्को प्यास लागेको थियो उसलाई ऊ केही पनि बोलेन मानव मूर्षित थियो उसको छेवाईमा उसै गरी कान्लामा झारेर बस्दै पल्लवीले भने यस्तो यस्तो तालले त डिप्रेसन हुन्छ कस्तो हत्या गर्नुभएको च्याप्प समातेर मुई खाइदिउँ जस्तो लाग्यो उसलाई मानु बाटो उम्कने एउटै मात्र उपाय त्यही थियो तर हिम्मत आएन उतिर हेर्दा पनि हेरेन बरु त्यस्तो कल्पनाले मात्र पनि उसको शरीरमा कम्पन उत्पन्न भयो तर्कना उठ्यो म डरपोक भएको त होइन मलाई डिप्रेसन नै भइसकेको हो कि हेर्नुहोस् तपाईँ हामीले रोकेर यो आधी रोकिन्छ र जहाँसम्म हामी आइपुगेका छौँ त्यहाँबाट अगाडि बन्नुको विकल्प छैन पल्लवीले दृढतापूर्वक भने उसलाई हो जस्तो नलागेको पनि होइन तर ओह्रालो लागेपछि गुरूत्वले तानेर पनि तलै तलै लैजाँदो रहेछ सुरुमा उसले उत्तेजना थाम्न सकेन निराशा पनि थाम्न सकेन तर जब परिस्थितिले कोल्टी फेर्यो अरू साथीहरूले उसलाई अलग व्यवहार गर्न थाले बिस्तारै बिस्तारै ऊ जनयुद्धको भेलबाट किनारा लाग्न थालेको महसुस गर्न थाल्यो मानो भेलमा बगिरहेको केराको थाम थियो र निश्चित दूरी बगेपछि बिस्तारै किनारा लाग्नु नियति थियो लाग पल्लबीले रोष मिसाएर भने आज बीबिसी सुन्नुभयो त के सुन्नुहुन्थ्यो रेडियो त छेउमै लडिरहेछ उसले आरुका सूर्यला पहेला पातहरू जस्तै लडिरहेको रेडियो हातमा लिई रेडियोको एन्टेना तानिएकी अवस्थामा थियो नाको हेलप्टरले सड़क खन्न भेला भएका मजदुरहरूलाई आकाशबाट बम बर्साएर मार्यो कम्तीमा एक्काइसजना मजदुरले अनाहकमा ज्यान गुमायो अरे उसले तर्सेर पल्लवीलाई हेर्यो अकस्मात आकै तिर्मिराउने उज्यालो भयो र बमको धमाकाले क्षेत्र विचेत लास त्यो उज्यालोको तलाहमा तैरिन थाले उसले छस्केर आँखा लियो, अनि त्यो स्थितिबाट उम्कन पल्लवीको भुइँमा लत्रिएको सलको फेर समात्यो अध्यारोमा अनुहारको भाव त पर्न सकिँदैनथ्यो तर पल्लवी उदास थिए भन्ने अनुमान लगाउन उसले ढिलो गरेन तैपनि ऊ अझै बोलेको थिएन मानु मूर्तिमा परिणत भएको थियो पर पल्लीले भने मर्न त हेर्नुहोस् उनीहरू पनि मरे तरे आरुका हाँगा हल्लाएर हा हावा चल्न थाल्यो रूखमा बाँस बसेको कुनै चराको प्वाक उडेर उसैको हातमा पर्यो उसका पराजित औंला पुलाउन व्यस्त भए अब भोलिदेखि अभियान सुरु हुने भयो थाहा पाउनु भएको छ कि छैन रिङ मार्च अभियान भोलि बिहानै हिँड्ने कुरा छ हिँड्नुहोस् के खाएर पल्लवीले प्रसङ्ग बदल्दै समाचार सुनाई झिल्कुलाई रिङ मार्च अभियानमा कुनै रुचि पैदा भएन उसले एक्कासी पल्लवीको हात समात्यो अँध्यारोमा छक्क परेकी पल्लवीको प्रतिक्रिया उसले थाहा पाएन तर उसका हातहरू कापिरहेका थिए त्यो कम्पन पल्ल महसुस गरेकी थिए युद्ध मैदान छोडेर स्वरमा अनुनय प्रष्टाप्रष्ट थियो पल्लवीको मन अमिलो भयो उसले यो प्रस्तावलाई ठिक ठहर्याउन सकिन म भागेर त जानु छापामार बन्ने निदो गरेकी दिनदेखि मैले मुक्ति या मृत्युको शपथ लिएको छु पल्लीले झिल्को प्रकम्पित हात छुटाउन जरुरी पनि ठानिन् बरू अझ कसेर उसको हात समाथे समाजमा कति परिवर्तन भइरहेको छ आत्मसम्मान गुमाकर गरीब गुरुआ शिर ठाड़ो कर रोपले हलिगो ठालू बनाने दाश बना तिनका गोठ में बांधने मुख्य ठालूर गांव छोड़कर भागे गांव मुक्त भाग इसे पूरे देश मुक्त न भेसम लड़ाई जारी रहगी सकता महायुज्ञ में शहीद रगत, रगत अपमान करें म कसरी भाग्स तरी भाग् सकूँ भागे जाने का भागे पलायन को पीड़ा चर्को कुरा, मन केही समय उसलाई जवाफ सुझेना, पल्लवीलाई फकाउने आत्मविश्वास समेत गुमाएर ऊ घोप्टी राख्यो तर उसको हृदयमा गाडिएको खेल अझै ताजा हुँदै आयो मादल को घितांग घिंतांग गिटार को धुन बिस्तार हावा में लहरा आयो सांस्कृतिक टोली नजीक बस को अभियान को तैयारी वाद्यवादन को धुन पटक पटक रोकिथ्यो फेरी शुरू होन्थ रिहर्सल भैर साई साइक मनोवैज्ञानिक समस्या उसलाई लाग्यो झिल्को दिमागले परिस्थितिलाई धन्न सकिरहेको थिएन भोलिपल्ट मंगलबार बिहान सबेरै हिँड्ने टुङ्गो भएको थियो तर त्यो सबेरै कति बजे हो तोकिएको थिएन युद्धको बेला केही ठेगान पनि हुँदैन सोचिएका कुराहरू हुँदैनन् नसोचिएका कुराहरू हुन जान्छन् पहिले पहिले ढिलो हुनुलाई नेपाली समय भन्थे युद्धकालमा क्रान्तिकारी समय भन्ने वाक्यांश विकसित भएको थिए हो मतलब अक्सर ढिलो भइरहन्थ्यो अभियान टोली ढिलो गरेर रिङमार्चमा निस्कदा एघार बजी सकेको थियो हिन्ने बेला पल्लवीलाई झिल्को याद आयो तर ऊ भेटिएन उसले आफ्नै सुरले सेल्टर बन्ल्यो होइन रहेछ बिहान सबेरै उठेर ऊ हिँडिसकेछ ऊ चा। युद्ध मैदानबाट भाग्न चाहन्थ्यो भाग्यो कहाँ गयो कसैलाई थाहा भएन पल्लिठो लाग्यो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 तथा मिक्सिंग टी भोला तिमल सिन्हा राम सूत्रधार पवन राजुग पाठक प्रतिक्रिया काम स्वास्थ्य डॉट कॉम